छात्र सङ्गठनको सभापति दुई हजार सात सालमा हामी स्कुलका विद्यार्थीहरूले विराटनगरको श्री जुद्ध हाई स्कुल भनेर सिमेन्टले लेखेको स्कुलको बोर्ड ढुङ्गाले हानेर फोर्यौँ र पुरानो नाम मेटाएर आदर्श विद्यालय लेख्यौँ त्यस बेलादेखि विद्यालयको नाम आदर्श विद्यालय भयो त्यो अहिले पनि चलिरहेको छ प्रजातन्त्र आएपछि छात्र सङ्गठन बन्ने हामीले विराटनगर आदर्श विद्यालयमा छात्र सङ्गठन बनायौँ त्यो सङ्गठनको सभापति म चुनिएँ यसबीचमा बिपी कोइला गृहमन्त्रीका रूपमा विराटनगर आउनुभयो उहाँको ठुलो स्वागत भयो उहाँलाई भेट्न सबैजना जाने भए म पनि छात्र सङ्गठनको टोली लिएर गृहमन्त्रीलाई भेट्न कोरेला निवास गएँ उहाँले के गर्दैछौ भन्नुभयो नाताले उहाँ मेरा काका भएकाले मलाई जहिले पनि तिमी भन्नुहुन्थ्यो मैले हामी छात्र सङ्गठनको प्रतिनिधि मण्डल तपाईँलाई भेट्न आएका हौँ भने बिपीले म तिमीहरूलाई छात्र नेता भेटाउँछु मिलेर काम गर भन्नुभयो उहाँले कोलकातामा पढिरहेका दुई विद्यार्थी नेतालाई चिनाउनु त्यसमध्ये एकजना रामहरि जोशी हुनुहुन्थ्यो भने अर्को एकजनाको नाम सम्झना भएन रामरी जोशी दुई हजार सालको निर्वाचनमा सर्लाहीबाट काङ्ग्रेसको उम्मेद्वारका रूपमा विजय भाइ प्रतिनिधि सभा सदस्य हुनुभयो पछि शिक्षा मन्त्री पनि हुनुभयो त्यसबेलादेखि नै रामरीजीसँग मेरो चिन्जान भएको उहाँ मृदुवासी शिष्ट स्वभाव र सबैलाई सम्मान गर्न जान्ने स्वाभिमानी व्यक्ति हुनुहुन्छ त्यसबेलाको अर्को सम्झना आउँछ बिपी गृहमन्त्री भएको बेला बिपी कोइरेलाका भाइ केशव कोइरेला मिलिट्री गभर्नर बनेका थिए उनीहरूको सरकार थियो त्यो सरकारले मजदुरहरूमाथि गोली चलाए मजदुर मारिए हङ्गामा मचियो बिपी कोइरेला गृहमन्त्री हुनुहुन्थ्यो उहाँले आफ्ना साडुभाइ वासुदेवलाई प्रमुख बनाई गोलीकाण्डको निष्पक्ष छानबिन गर्न आयोग बनाउनु भयो वासुदेव पछि सर्वोच्च अदालतको न्यायाधीश हुनुभयो वासुदेव आयोग समक्ष विद्यार्थी सङ्गठनका तर्फबाट बयान दिन म पनि गएको थिएँ हामीले त्यसबेला हस्तलिखित पत्रिका निकाल्थ्यौँ आमोद प्रसाद उपाध्याय रमेश सङ्घ थापा र म भएर त्यसको दुई अङ्कसम्म निकाल्यौँ राणा काङ्ग्रेसबीच तीव्र मतभेद बढेपछि गृहमन्त्री बिपी कोइरालाले आफ्नो पदबाट राजीनामा दिनुभयो राणा काङ्ग्रेसको सरकार स्वतः विघटन भयो मातृका प्रसाद कोइरेला नेपाली काङ्ग्रेसको एकल सरकारको प्रधानमन्त्री भन्नुभयो मातृका प्रसाद कोरेलाले मेरो बुबालाई भान्धाई भनी आदर गर्नुहुन्थ्यो हाम्रो परिवारलाई माया गर्नुहुन्थ्यो हामी जोगबनीमा शरणार्थी भएर बस्दा मातृका प्रसाद कोइराला काङ्ग्रेसको सभापति र आन्दोलनको सर्वोच्च कमान्डर भएर आउनुभएको थियो त्यहाँ मेरो बुबाले सार्वजनिक ठाउँमा भान्दाई भनी सम्बोधन गरेर गाडीमा नै ढग्नु भयो अवस्था कस्तो छ भनेर सोध्नु बुबाले शरणार्थी भएर बसेको कुरा सुनाउनु उहाँले आफ्नो पर्सबाट केही रुपियाँ झिकेर दिएको दृश्य अहिले पनि सम्झन्छु मतृका प्रसाद कोरैला प्रधानमंत्री भयप वहां मेरे बुबला विराटनगर मालमा मीर सुब्बाबा को पद में निर्तनभ फेरी जागिरी होने भाई भाड़ा को घरबा विराटनगर को माल को हाकिम बस्ने आवास में बस्ना यहाँ अझै जोड्नुपर्ने कुरा के छ भने दुई हजार सात सालको क्रान्ति अगाडि विराटनगर बजार अड्डाको ठेक्का मेरा सबैभन्दा जेठा दाजु नरोत्तम अधिकारीका नाममा लिएको थियो त्यसबेला राणाहरूले बजार अड्डा ठेक्कामा लगाउने गरेका थिए हामीसँग ठेक्कामा बढावट बड़ गर्ने पैसा थिएन तर मातृका प्रसाद कोरेलाले आफ्ना जेठान हिराबाबु पोखरेलसँग भुवाको सम्पर्क गराइदिनु पैसा लगाउने हुनाले हिराबाबुले आम्दानीको चौध आना खाने र पैसा नलगाएर काम गर्ने हुनाले हामी दुई आना खाने गरी दाजु नरोत्तम अधिकारीका नाममा ठेक्का लिइयो त्यस बेला सयकडाको हिसाब नगरी सोह्र आनामा हिसाब हुन्थ्यो दाजु नरोतम अधिकारी विराटनगर बजार अड्डाको हाकिम बस्ने घरमा बस्न थाल्नु भयो पैसा सबै हिराबाबुले जिम्मा लिन्थे पछि हीराबाबुले बेइमानी गरी हामीले पाउने भाग दिएन हामी अदालतमा मुद्दा दियौँ र जित्यौँ तैपनि हीराबाबुले घिङनाइ गरेर उनको सुनसरी जिल्लाको नरवासाको छत्तिस बिगा जग्गा लिलाम भयो त्यो जग्गा हाम्रो मान्छेले सकाए सुनसरीको नरवासाको जग्गा हाम्रो परिवारको हुन आएको